नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु पनि संसार भएरकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल छुट्टा छुट्टै सडक दुर्घटनामा रूपन्देमा दुई तथा सर्लाही सप्तरी र बाग्लुङमा एकीरी पाँचजनाको मृत्यु भएको छ रूपन्देहीमा हिजो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ लुम्बिनीबाट भैरवातर्फ जाँदै गरेको लो पास्प चौरानब्बे नम्बरको मोटरसाइकल लुम्बिनी रोडमा रिक्सामा ठकिँदा चालिस वर्षीय धक दहीका उमा शङ्कर रौनियारको मृत्यु भएको छ त्यस्तै मणिग्रामबाट भैरुवातर्फ आउँदै गरेको लु दसप चौवन्न उनानब्बे नम्बरको मोटरसाइकल तेही दिशाबाट आउँदै गरेको वा एकजन छैसठी सडसट्ठी छैसठी सतहत्तर नम्बरको माइक्रोभ्यान आपसमा मोटरसाइकल चालक आनन्द वन पाँचका पच्चिस वर्षीय कृष्ण खनालको मृत्यु भएको छ घटनामा माइक्रो चालक तनहुका शङ्कर अधिकारीसहित आठजना यात्रु घाइते भएका छन् त्यसै सरलाइका सर्लाइका दुई स्थानमा आइतबार राति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ अन्य सत्रजना घाइते भएका छन् पूर्वपश्चिम राजमार्गको हरिवनमा रात्रि बस पल्टेर दुर्घटना हुँदा पन्ध्रजना घाइते भएका छन् काठमाडौँबाट उदयपुर जाँदै गरेको नाच अर्ख चार सय दुई नम्बरको बस पल्टेर सडकभन्दा दस मिटर तल खसेको थियो यसैगरी सप्तरीको कल्याणपुर तिनी स्थित पूर्वपश्चिम राजमार्ग खण्डमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ पश्चिमबाट पूर्वतर्फ गइरहेको सिन्प एकतिस एक्काइस नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना दुई ख चौतिस एकानब्बे नम्बरको ट्रकले ठक्करी दिँदा कल्याणपुर चारका चालिस वर्ष ईसा मिया को घटनास्थल में मृत्यु भारत होता बागलुंग बनापा पांच मोलपानी जाँधीगरी को द एकज जीप दुर्घटना चालक मृत्यु मृत्यु होने में पैंतालीस वर्ष चालक अमरब केसी रहो घटनास्थलम मृत्यु भाई भौतिक संरचना भत्काएर विस्तार गरेको सडक सरकारले आर्थिक वर्षभित्रै मरम्मत गरिसक्ने भएको छ विस्तार गरेको सडक मरम्मतमा ढिलाइ भइरहेको गुनासो बढे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने काम तीव्र रूपमा भइरहेको दावी गरेको छ सडक मरम्मतसँगै ढल बिछ्याउने बिजुलीका पोल खानेपानीको पाइप र टेलिफोनका तारसारन लगायतका काम पनि एकैपटक गर्नुपर्ने भएकाले केही ढिलाइ भएको मन्त्रालयका प्रवक्ता हरिभक्त श्रेष्ठले बताउनुभयो अहिले सडकमा कालपत्रेसँगै छेउछाउमा परखाल बनाउने काम तीव्र पारिएको प्रवक्ता श्रेष्ठले बताउनु भयो अब सम्पूर्ण सड़कको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटोडा वीरग्रह सडक खण्ड खुल्ला छ त्यसै गरी नारायणगढ मुग्लिन मुगलिन नौबिसेक काठमाडौँ मुग्लिन दमौली पोखरा नारायणगढ सडक खण्ड पनि खुल्ला छन् ट्रैफिक खबर को साथमा फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्ननगर 144 चितुगुन फोन नंबर 095653630363 मोबाइल नंबर 9855013743 ट्रैफिक ज्ञान पालनागरम ट्रैफिक खबर ठीक खबर अवस्था बिना 8 बजे को ट्रैफिक खबर तिने धुर बरा सुविधा भाई नमस्कार Traffic khabar traffic khabar traffic khabar Put it in